सूच चा, चा, निश्चित चा। चा, निर्विक चा, विश्वास चा। गीत चा, संगीत छह रंग आपनो रेडियो छ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 जस अन्तर्गत विगतकै श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौँ अर्थको आज चौधौँ श्रृङ्खलाको वाचन हो थुप्रै डाक्टर र नर्सहरू सरको रूममा पसे तर उनीहरूले मलाई भित्र पस्न दिएनन् केही बेरमै सरको स्टेचर अपरेसन थिएटरतिर लगियो मर अतुल उतै दौडियौँ अपरेशन थिएटरको बन्द ढोका बाहिर मर अतुल पसिना चुहाउँदै उभिरह्यौँ किनकिन मेरो मन शिथिल हुँदै गइरहेको थियो हात खुट्टा चिसो हुँदै गइरहेका थिए म आफूभित्रको कोला हललाई दाँत बाँधेर भित्री दबाउने कोसिस गरिरहे कार्यक्रम स्पर्शमा अर्थको तेह्रौं श्रृंखलाको वाचनमा हामीले यहाँसम्म ल्याएर रोकेका थियौं आज कार्यक्रम स्पर्शमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको चौधौं श्रृंखलाको वाचन अब आधा घण्टापछि अपरेशन रूमको ढोका खोल्यो मैले डाक्टर बुद्धको अनुहारको भाव पढ्न नपाउँदै उनले अफसोसपूर्ण स्वरमा भने हि इज नो मुर उनका ती शब्दहरू मेरो चेतनामा यस्तो बेगसँग ठुकियो कि मैले आफूलाई सम्हाल्न सकिन म बेहोस भएर त्यही लडे या, मलाई होस आउँदा सरलाई नेपाल निवास पुर्याइसकिएको थियो डाक्टरहरूले रोक्दा रोक्दै विक्षिप्त प्राय मरुँदै कराउँदै बाहिरतिर दौडिएँ नेपाल निवासमा सरको अन्तिम बिदाईको लागि थुप्रै मान्छे जम्मा भएका थिए म्याम ह्विलचेयरमा बसेर भावबिहोल हुँदै रोइरहनु भएको थियो मलाई देखेर उहाँले आलापविलाप गर्दै भन्नुभयो जिया म के गरौँ के गरौँ अब सरको पार्थिव शरीरतिर रा बढिरहेको टक्क अडिएँ फर्किएर म्यामलाई हेरेँ अनि शुष्क स्वरमा भने तपाईँ गर्न नै के सक्नुहुन्छ प्राण भन्दा प्यारो मानेर तपाईको बोझ सारा जीवन उठाउने तपाईको आदि आदिको लास तपाईको अगाडि तिर्सिएको छ अनि तपाईँ अझै बर्सिरहनु भएको छ के गर्न सक्नुहुन्छ तपाईँहरू जिया कमसेकम आज तब तपाईँ उठ्न सक्नुहुन्छ आफै बिना कसैको सहारा सरको नजिक पुग्न सक्नुहुन्छ या अझै यहीँ अपेक्षा गरिरहनु भएको छ कि सरले आएर तपाईँलाई डोर्याउनुहुनेछ र म्याम सपनाबाट बिउँजनुहोस् आदेश नेपाल अब कहिले तपाई छेउ आउने छैनन् त्यसैले अन्तिम पटक उनलाई छोएर महसुस गरेर विदा गर्नुहोस् त्यहाँ उपस्थित सबै स्तब्ध मलाई यसरी हेरिरहे कि मानव मैले आफ्नो दिमागी सन्तुलन गुमाएको थिएँ म्याम अझै बेसरी रुनुभयो अतुल अघि बढेर उहाँको ह्विल धकेल्न तत्पर भयो तर मैले कडा स्वरमा भने खबरदार म्यामलाई कसैले सरको नजिक पुर्याउने छैन तर जिया म म आफै कसरी म्यामले लाचार स्वरमा भन्न खोज्नुभयो मैले उहाँका आँसु वेदना र लाचारीलाई व्यवस्था गर्दै भने किन आखिर किन तपाईँका खुट्टाहरू काटेर शरीरबाट अलग गरिएको त छैन आज पनि यिनीहरू तपाईँको शरीरसँगै जोडिएका छन् र सही सलामत छन् तपाईँले आफ्नो श्रम र लाचारीलाई आधार बनाएर आदेश नेपालमाथि बोझ बनेर जीवनका यत्रा वर्ष उसको पनि आफ्नो पनि बर्बाद गरिसक्नुभयो अब को छ तपाईँको बोझ उठाउने अतुल विश्वास गर्नुहोस् उसमा आदेश नेपालमा जति सहन छैन जसले कि जीवनभर तपाईँको ह्विलचेयर धकेल्स् रह्यो कुरा मेरो हो म त्यो स्थितिमा तपाईँको बोझ साह्रा जीवन उठाएर पनि थाक्दिनँ यदि तपाईँका दुवै खुट्टा काटिएको हुन्थ्यो तर सही सलामत खुट्टा हुँदाहुँदै अर्कामाथि बोझ भएर रहन रुचाउने तपाईँहरू जस्ता कमजोर मानसिकता भएको मान्छेको बोझ यो जियाकान्तले अब उठाउन सक्दिन जी तिमी तिमी के भनिरहेछु यो सब तिमी चुप लाग अतुल म कराएं के गलत भनिरहेको छु म के गर्वको सन्तान मर्नु मासिनुको पीडा यत्रो भयानक हुन्छ कि मान्छेले आफूलाई मात्र होइन अपितु आफ्नो वरिपरिका आफूलाई प्राणभन्दा प्यारो मान्ने मान्छेलाई समेत सजाय दिन्छ जीवन नर्क बनाउँछ सबैको तपाईँ के सोच्नुहुन्छ कि सरलाई कुनै दुःख भएन कुनै पीडा भएन तर खोइ त उहाँले त टेक्न छोड्नु भएन ती मरेका खेर गएका सन्तानहरू तपाईँलाई जति नै उनलाई पनि प्रिय थिए तर तपाईको पिडा अझै बढ्ने डरले उनले त खुलेर आँसु पनि बगाउन सकेनन् यस्ता आदेशको अन्तिम बिदाईको समयमा पनि तपाईँ चेयरमै बसिरहनु भयो भने म मान्नेछु कि तपाईँले उनलाई माया नै गर्नुहुन्थेन त्यसो नभन जियाबिन्ती म्यामले आर्तनाद गर्नुभयो त्यसो भए उठ्नुहोस् आदेश नेपालले त जीवित रहँदासम्म साबित गरिरहे कि उनी तपाईँलाई कति माया गर्दथे आज तपाईँको पाल हो आज तपाईँ प्रमाण दिनुहोस् आफ्नो मायाको आफ्नै खुट्टामा उभिएर उनलाई बिदा गर्नुहोस् उनको सामु उभिएर हिँडेर उनलाई निश्चिन्त हुन दिनुहोस् नत्र उनको आत्मा मुक्त हुन सक्ने छैन तर म्याम टाउको झुकाएर रुँदै भनिरहनु भयो म म सक्दिनँ म सक्दिनँ म किन सक्नुहुन्न मैले गएर उहाँलाई घचघच्याउँदै कराएँ जब चौध वर्षकी जिया बाबु मर्दा आफ्नो आमाको हातको चुरा फुटाएर पनि नबौलहाई नमरी आजसम्म त्योभन्दा कठोर सङ्घर्ष गरिरहन सकेकी छु भने तपाईँ आफ्नो खुट्टामा उभिन किन सक्नुहुन्न कमसेकम कोसिस त गर्नुहोस् उहाँ केही के नबोलेर केवल रोहिरहनुभयो साँच्चै नै स्वार्थी हुनुहुँदो रहेछ तपाईँ नत्र के आफ्नै दुःखमा मग्न तपाईँ आदेश स्वरको ख्याल गर्नुहुन्थेन मलाई अफसोस छ कि मैले तपाईँ जस्तै स्वार्थी मान्छेको यत्रो समय साथ दिइरहेँ तर अब म आफ्नो गल्ती सुधार्दैछु अब म यहाँ फेरि फर्केर आउने छैन म्याम तपाईँ यही सोच्नुहोस् कि आज तपाईँले आदेश स्वरलाई मात्र होइन आफ्नो एउटा बाँकी बच्चेको सन्तान जियालाई पनि गुमाइदिनु जिया यसपटक उहाँको स्वर मात्र होइन सर्वाङ्ग थरथर म अघि बढेँ तर फेरि अडिएर उहाँलाई हेरेर तिरस्कारपूर्ण स्वरमा भने यदि तपाईँ आफ्नै खुट्टामा उभिएर सरलाई विदा गर्न सक्नुहुन्न भने आदेश सरको मृत्युमा रुने हक पनि तपाईँलाई छैन त्यसपछि म तीव्रताका साथ अघि बढेँ जिया म्यामले बोलाउनु भयो तर मैले फर्केर हेरिनँ म उभिन त उभिएकै छु जिया तर यदि तिमीले थामिनौ भने म अघि बढ्न सक्दिनँ के तिमी आदेशको अन्तिम इच्छाको मान राख्ने सही मेरो हात थाम्दिनु मैले फर्केर हेरेँ म्याम साँच्चै नै उभिनु भएको थियो तथापि उहाँ डगमगाउँदै हात अगाडि फिजाएर शरीरलाई ब्यालेन्स गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो म बेगका साथ उहाँतिर दौडिएँ अनि छेबैको अतुलले उहाँलाई थाम्नुभन्दा पहिल्यै मैले उहाँलाई थाम्एँ तिमी त साथ नछोड जिया जिया तिमीले पनि साथ दिएनौ भने के गरी बात छौ म उहाँले बिलौना गर्नुभयो छोड्दिनँ म कहिल्यै तपाईँको साथ छोड्दिन आई प्रमिस बस तपाईँसँगै हिँड्ने हिम्मत गरिदिनुहोस् मैले कसेर उहाँलाई अँगाल्दै भने वरिपरि भएका सबैको आँखामा आँसु उम्रियो अतुलको त भक्का नै छुट्यो यस्तो लाग्थ्यो कि आदेश सरको अन्तिम विदायमा सारा सहर जम्मा भएको थियो त्यहाँ जम्मा भएको भिडको भिजेका आँखाहरूले यही प्रमाणित गर्दथ्यो कि सर कति लोकप्रिय हुनुहुन्थ्यो आखिर में कई दिन अपराहती आर्यघाट आदेश को भावपूर्ण अंतिम संस्कार संपन्न भार मेरा हालत तो यो थी मून सकिक थी केवल शून्य आँखा सब हे तर प्रतिक्रिया जना सकने जति होश में मैं थी सायद बिस्तारै बिस्तारै भीड छाटियो तर म त्यहाँबाट हटिनँ दिनले सूर्य देवतालाई विदा गरेर रातको शरण लिन सुरु गरियो, म गएर सरको सेलाउँदै गरेको चिताको छेउमा बसेँ मेरो कानमा उहाँसँगको थुप्रै वार्तालापहरू प्रतिध्वनित भए नाम के हो तिम्रो कस्तो नाम हो यो अनि यो कान के हो यो त लोग्ने मान्छेहरूको नामको पछाडि हुन्छ कामना गर्दैमा छोरा हुन सकिँदैन यति सानै उमेरमा यति ठुला ठुला कुरा गर्न कहाँबाट सिक्यौ वेलकम टु दि अर्थ फ्यामिली मिस जियाकान्त तिमीलाई अर्थ परिवारमा स्वागत छ अब तिमी अर्थसँग जोडिसक्यौ त्यसैले अब तिम्रो जिम्मेवारी अर्थको हुन आउँछ म कार्यालयमा जियाको हाकिम भए पनि हामीले जियाको परिवारलाई कहिल्यै आफ्नो परिवारभन्दा अलग मानेनौँ आज जियाको बोबा जीवित हुनुभएको भए यो सबै औपचारिकता उहाँले नै पुरा गर्नुहुने थियो म उहाँको ठाउँ त लिन सक्दिनँ तर पनि कोसिस गर्नेछु कि तपाईँहरूले सम्झेको र यो पक्षीले बाबुको कमी महसुस नगरोस् मैले तिम्रो रेजिग्नेसन लेटर भेटेँ एन्ड आई एक्सेप्ट इट आ... म उहाँले भनेका प्रत्येक शब्द शब्द वाक्य वाक्य दिमागमा खेलाउन बाध्य भए राजापछि युवराजले गद्दी सम्हाले झै म चाहन्छु कि म पछि अर्थको हरेक हरे जिम्मेवारी जियाकान्तले सम्हाल झियाकान्त सम्झ यो तिम्रो त्यो बहादुरीको इनाम हो जुन मैले गर्न सकिनँ झियाकान्त मूर्खता र निरतामा जुन अन्तर आज म भेटिरहेकी छु यो अहिले तिमीले भेटिसकेकी छैनौ भुइँचालो कति शक्तिशाली थियो भन्ने कुराको अनुमान भुइँचालो थामिएपछि त्यसले उजाडेको बस्तीको दुर्गति देखेर मात्र थाहा हुन्छ यही समय हो जिया खान अहिले न भने फेरि भन्ने मौका पाउने छैन जिया मेरो अर्को छ नै को, को र आफ्नो जसमाथि म विश्वास गर्न सक्छु यहाँ वहाँ उहाँसम्म मनले छुने सीमादेखि आँखाले भेटाउने छेउसम्म केवल एउटी नाम त छ जसमाथि म विश्वास गर्न सक्छु मलाई अफसोस छ कि मेरो दुईवटा इच्छा पुरा हुन सकेन एउटा अदितिलाई आफ्नै खुट्टामा उभिएको देख्ने अनि अर्को तिमीलाई बाजागाजाका साथ कन्यादान दिएर विदा गर्ने तिमी स्वास्नी मान्छे हो त्यसैले मलाई मुखाग्नि दिन सक्दैनौ तर यदि सम्भव हुने भए म यही चाहन्थेँ कि मेरो चितालाई आगो पनि तिमी नै देना म उहाँले भनेका प्रत्येक शब्द शब्द वाक्य वाक्य दिमागमा खेलाउन बाध्य भएँ म तिम्रो नामको पछाडिको तिम्रो बाको नाम मेटेर आफ्नो नाम त जोड्न सक्दिनँ तर यो जानिराख कि समाजले प्रकृतिले नमाने पनि मैले तिमीलाई मेरी छोरी होइन छोरा मानेको छु यदि मैले तिमीलाई जन्माएको भए तिमीलाई यही नाम त म दिन सक्दिनँ थिएँ होला तर चरित्र र हौसला तिम्रो जस्तै चाहन्थे छोरो अब अतिथि तिम्रो जिम्मा अर्थ तिम्रो जिम्मा अनि मेरो नाम तिम्रो जिम्मा मेरो आँखा अगाडि ती पलहरू चित्रित भइरहे म असाय थिएँ चिताकै छेउमा घोप्टिएर कराएँ किन आखिर किन भगवान् जियाकै भागमा यति धेरै बिछोड र बाध्यता दिएका छौ तिमीले सहन गर्ने शक्ति छ भन्दैमा मेरो सहने क्षमताको यति परीक्षा लिइसक्यो कि अब त विश्वासै उठिसक्यो मेरो तिम्रो अस्तित्वबाट आखिर रहनै दिएका छौ तिमीले जियाको जिन्दगीमा जसले कि तिमीप्रति आस्था जगाओस् एक एक गरेर जियाका हरेक प्रिय चिज तिमीले लिइसकेका छौ जियाको जिन्दगीबाट कमसेकम एउटा उत्तद रहन दिएको भए हुन्थ्यो जियाको टाउको माथि भगवान तिम्रो हरेक अन्यायलाई मैले आफ्नो नियति मानेर झेलेँ तर मेरो पितातुल्य स्वरलाई उठाएर तिमीले साबित गरिदियो कि तिम्रो मन्दिरमा पनि न्याय पाइन छोडियो अब अब कहाँ जाउँ म कसलाई गुहारौं जसले मेरो स्वरलाई मेरो सामु ल्याएर फेरि उभ्याइदिन्छ ईश्वर यो संसारमा जिया जस्ता थुप्रै असहाय र निराश्रित पहिल्यैदेखि छन् त्यसैले अरू जियाको आवश्यक अब छैन यहाँ तर ती असहाय जियाहरूलाई सन्तान मानेर सहारा दिने आदेश नेपालहरूको अझै आवश्यकता छ तिमी मेरो जिन्दगी ल्याऊ बरू बदलामा मेरो सर मलाई देऊ म उहाँ बिना बाँच्नै चाहन्न किनकि सर म आफ्नो अस्तित्वको कल्पना गर्न पनि डराउँछु कसरी उभिन्छु म उहाँको साथ र सहारा बिना अह म यहाँबाट उठ्न चाहन्न भगवान् म पनि यही खरानीमा मिसिएर विलिन हुन चाहन्छु ईश्वर यही आदेश नेपाल मेरो छेउछाउमा हुन सक्दैनन् भने मलाई यो जीवन चाहिँ चाहिँ दे, मैं आलाप बिलाप करें रोई रहें कराई रहें ईन कहीं दबाए राखे आक्रोश रीड़ा थी जो सकि गई रहिए जी जी म समझे सरसंग को अंतिम कुराका मेरे मरने इच्छा प्रबल होन्थ मैं आपे कहीं महसूस भाग कि मरसंग जोड़े छु कि मृत्यु ने मन मेरे संसार उजाड़ी दिए महाको खरानी में लटपटिंद तबसम बिलौना करोई रहें जबसम मेरे होश हराएन होस आउँदा मैले आफूलाई अस्पतालमा पाएँ डाक्टरको अनुसार मेरो स्थिति चिन्ताजनक थियो रगतको एकदमै एक कमीको कारण मलाई रगत हेमोग्लोबिन चढाइराखिएको थियो बिनित, मानी हेमा आन्टी प्रभाकर मेरो वरिपरि थिए मैले खाली खाली आँखाले सबैलाई हेरेँ मलाई फेरि सरको याद आयो मैले कसेर आँखा बन्द गरेँ मानौ म मा सर बिना यो दुनियाँ हेर्नै चाहन्नथे डाक्टरहरूको अनुसार म पुरै चौध घन्टापछि होसमा आएको थिएँ जसलाई सुनेर मेरो मनले कामना गर्यो कि ईश्वर म कहिल्यै फेरि कहिल्यै होसमा नै नआएको भए मेरो आँखाबाट फेरि आँसु बग्यो म आफूलाई यति दिनहीन महसुस गरिरहेथेँ कि त्यसबेला लाग्दै लागिरहेको थिएन कि म त्यहीँ जिया थिएँ आमा बहुलाउँदा लड्खाइन तर आज लागिरहेथ्यो कि सरको मृत्युले मलाई जरैदेखि उखालेर फ्याँकिदिएको थियो जिया हेमा आन्टीले मेरो हातमाथि हात आत राखेर रा, कोमल स्वरमा बोलाउनु भयो तर मैले आँखा खोलेन मलाई पता छ यति बेला तेरो मनको हालत तर बेटा मरिजानेसँगै मर्नक सकिने भए यो जहान उहिले खाली भइसक्थ्यो उहाँले मेरो आँसु पुस्नुभयो मेरो कपाल पुछाउनुभयो अनि फेरि भन्नुभयो जिया म त केवल अन्दाज लगाउन सक्छु तिम्रो पीडाको तर त्यसको गहिराइमा पुग्न सक्दिनँ किनकि तिम्रो पीडाको कुनै सीमा छैन मलाई पता छ उसको मौतमा आँसु नबगाउनेहरू त कमै होलान् तर तिम्रो आँसुको रङ अर्कै छ फेरि पनि म यही भन्दैछु कि आफूलाई सम्हाल बेटा घर गिरियो भनेर सारा जीवन खुला आकाश तल बसेर काट्न सकिँदैन ऊ त खोज्नै पर्छ यही सच हो र यही सही पनि आन्टी मेरो स्वर काप्यो यदि यस्तो नहुँदो हो त खरदारबाजेको मौजसँगै तिमीहरूको पनि अस्तित्व रहने थिएन तर तिमीहरू छौ अनि तिमीहरूको हुनुले यही साबित गर्छ कि मरिजाने जति प्रिय भए पनि उनीहरूको साथमा मर्न कदापि सकिँदैन आन्टीको स्वरको कोमलता र स्नेहले मेरो आँसुको भेल अझै बढ्यो तर म केही बोलिनँ आन्टी मलाई हरेक तहरबाट सम्झाएर थाक्नुभयो तर मेरो आँसु नथामिएपछि उहाँले भन्नुभयो बेटा आफूलाई सम्हाल तिमीले पनि यसरी जिउ छोड्यौ भने तिमी र अरूमा के फरक रहन्छ तिमी त जिया हौ तिमीले त तर आन्टी तपाईँ यो किन बिर्सनुहुन्छ कि चोट लाग्दा जियालाई पनि दुख्छ मैले मानव आर्तनाद गरेँ जिया कुनै फलामको मूर्ति होइन गुमाएर पछुताउने चोट खाएर पीडा महसुस गर्ने हक यदि जियालाई छैन भने मलाई मेरो जिया हुनुमै अफसोस लागिरहेछ जिया आन्टीको स्वरथरथरायो खालि अरूको दुखाइ कम गर्ने प्रयत्नमा मैले कसैलाई यो देखाउनै बिर्सेँ कि की? मेरो पीडा मेरो पीडा कति विकराल छ आँसुलाई भित्रै समेटेर राख्दा राख्दै यति विशाल पोखरी जमेको छ कि म भित्र म कुनै पनि बेला डुब्न सक्छु त्यसमा चोटहरू लुकाउँदा लुकाउँदै यति विकृत र पीडादायक बनिसके कि तिनीहरूको रगत र पिपले मेरो अन्तर्मन कुहिन थालिसक्यो अब कति म यो जिया हुनुको भरमा राखिरहँ जैन गयो मैले केही गर्न सकिनँ रोक्न त परै जाओस् हाँसेर बिदा गर्न पनि सकिनँ बा जानुभयो सँगै मर्न त के आमा र बहिनीहरूलाई सम्हाल्ने ध्याउनमा मन खोलेर रुन पनि सकिनँ आमाले मानसिक सन्तुलन गुमाउनु भयो तर तर मैले केही गर्न सकिनँ म्यामले सरको जिम्मा दिएर मलाई उहाँसँग पठाउनु भयो तर तर मेरो भकानो छुट्यो म कसैलाई कसैलाई रोकेर रा राख्ने क्षमता छैन सबै छोडेर जाँदैछन् अनि म म पत्थरको प्रतिमाझ त्यहीँ उभिएको छु न रोक्न सक्छु नसँगै जान सक्छु जिया बेटा यस्तो बात नगर तिमी जस्तो समझदार लड्कीले यस्तो कुरा गर्न सुहाउँदैन मैले भनिसकेँ कि सुनाउनु र सहन गर्नु अलग बात हो तर बेटा जानेहरूको वियोगमा यसरी सुझबुझ हराउनु पनि त हुँदैन कि बच्चाकाहरूको ख्यालै नरहोस् आन्टी मलाई समझमा आइरहेको छैन कि म के भनेर सम्झौँ तिमीलाई बस यति नै भन्न सक्छु कि पीडाको अधिकतम अवस्थामा कहीँ तिमी यो नभोल जसलाई यति कोसिसले खडा गरेको छौ उसले कहीँ फेरि घुँडा नटेकोस् आन्टी यसपटक म आँखा बन्द गरिरहन सकिनँ आन्टीको सुनिएको आँखामा आँसु त थियो तथापि उहाँले स्थिर स्वरमा भन्नुभयो अद्ति क्रियामा बस्नु भएको छ तर तर उहाँको ध्यान यहीँ छ उठेर आउन चाहनुहुन्थ्यो तर पहिलेदेखि कमजोर अहिले त हालत यस्तो भएको छ कि आँसु रोकेर रोकिँदैन बेटा यति उहाँलाई सबैभन्दा बढ्ता तिम्रो आवश्यकता छ मेर उभिन पनि महसुस गरेर जिउन पनि आन्टी मैले उहाँको द्वरोसँग हात थामे मेरो आँसु अझै बेसरी बर्सियो माने कि पीडा नाप्न तौलिन ना मिल्दैन ना, तर बेटा यति बेला अदितको पीडाको त अनुमान पनि लगाउन सक्दिनँ यस्तोमा तिमी नै सोचेर हेर तिमी वरिपरि नहुँदा आन्टी म घर जान चाहन्छु मैले उहाँको कुरालाई बिचैमा काटेर उठ्न खोज्दै विचलित स्वरमा भने के बात गर्छु यो लड़की, आन्टीले मलाई पुनः ओछ्यानमै पल्टाउँदै भन्नुभयो अहिले डाक्टरलाई आउन देऊ पता नै उसले कति दिन यहीँ अह म अब यहाँ बस्न सक्दै सक्दिनँ तपाईँ कर गर्नुहुन्छ भने म डाक्टर आउँजेलसम्म कुर्छु तर त्योभन्दा बढी तपाईँले साँच्चै भन्नुभयो आन्टी यति बेला अदिति म्यामको भन्दा ठुलो यो सृष्टिमा अरु केही पनि छैन मेरो स्वर अवरुद्ध भयो मसँग त बच्चे बचे खोजेको बाँकी त छ सम्हाल्नको लागि तर त्यो अभागीको त सर्वस्व गुमेको छ आदेशसँगै जति जति म सम्झँदै गएँ उति नै म हुँदै गएँ आन्टी प्रभाकर र विनितले मलाई सम्झाइरहे त्यसपछि मैले अदिति म्यामलाई एकपल्क्लो एक छोडिनँ यहाँसम्म कि क्रिरियामा बसेँ कि उहाँसँगै शुद्ध थिएँ एक एक दिन गर्दै सरको मासिक सकियो मेम रुन त रुनुहुन्थेन तर मलाई उहाँको आँखामा हेर्न डर लाग्दथ्यो त्यो खाली खाली आँखामा पीडा र उदासी यसरी जमेको थियो कि हेर्नेहरूको आङ ढक्क फुल्दथ्यो सरको कुरा गर्दा उहाँ यसरी गर्नुहुन्थ्यो कि मानव सर कार्यले जानु भएको छ अनि कुनै पनि बेला घर फर्कन सक्नुहुन्छ मलाई उहाँको अगाडि सरसँग जोडिएको कुनै पनि कुरा गर्न डर लाग्दथ्यो श्रोताहरू तपाईको रेडियो तपाईको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगाहरूको तरङ्गमा यति बेला कार्यक्रम स्पर्श सुनिरहनु भएको छ कार्यक्रम स्पर्शमा हामी विगतकै साता अगाडिदेखि साहित्यकार सानो शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ आज अर्थको चौधौं श्रृङ्खलाको वाचन तपाईँले सुनिरहनु भएको छ तपाईँ यसअघिका श्रृङ्खलाहरू सुन्न चाहनुहुन्छ अर्थका यसअघिका श्रै कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज स्पर्मा राखिएका विभिन्न कार्यक्रमका श्रृङ्खलाका लिङ्कहरूमा क्लिक गरेर डाउनलोड गरेर तपाईँसँगै राखेर सुन्न सक्नुहुन्छ सँगसँगै नेपाली अडियो बुक एन्ड्रोइड एप्लिकेसनमा पनि कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ ये वातावरण में एक दिन एवं पुलिस ने सुनाय किो गोलीकांड में मा विद्रोहमान को हाथ थी सुनेर मेरे आत्मासम थरथर आयो कही अंकल अंकल ने अमान लगन थे कि राश को बारे में अद मेर मूर्खताक कारण तो सब भाई थी सायद सर ने सोचे जैसे मैं सोचे भे सर आज जीवित नहीं अपराध बोधले फरिए तर अतिथि मैम ने मेरे थामेर दृढ़ स्वर में भन्नभ जियाकांत मा आदेशको लासलाई साँच्चै विसर्जन गर्न चाहन्छु जुन यहाँ उहाँले आफ्नो छातीमा छुनुभयो अझै बोकिरहेकी छु मैले तर यो त्यस बेलासम्म सम्भव हुँदैन जबसम्म आदेशलाई गोली हान्ने रुको खरानी माटोमा मिसिन्न हेड़ हामी आदिलाई मात्र होइन अपितु आफूलाई पनि मुक्त गरौँ त्यसपछि हामीले दिनरात बिर्सिदिउँ आफूलाई बिर्सिदिउँ यहाँसम्म कि आदेश सरको मृत्युलाई बिर्सिदिउँ अब हाम्रो अगाडि केवल एउटै उद्देश्य थियो आदेश सरको मृत्युको जिम्मेवार व्यक्तिहरूलाई सजाय दिलाउनु यस्तै बेहोसीमा छ महिना कसरी बित्यो हामीले पत्तै पाएनौँ हामीलाई साथ दिनेहरूको लिस्ट पनि छोटो थिएन कति यस्ता पनि थिए जो हाम्रो त्यो पागलपनको मजाक उडाउँथे कति हाम्रो साहस र निर्भिकता देखेर जिब्रो टोक्थे भने कति विधुवामान जस्तो अध्ययनसँग अझै नविन्न सल्लाह दिन्थे तर अब हामीलाई कसैको प्रवाह हा थिएन आखिरमा त्यो दिन पनि आयो जब विधुवामानसहित चौधजनालाई आजीवन कारावासको सजाय सुनाइयो त्यो दिन हाम्रो देशमा फाँसीको प्रावधान नभएकोमा बडो दुःख लाग्यो हामीलाई त्यो दिन सरको फोटोलाई माला लगाइदिँदै अतिथि म्याम आलाप बिलाप गरेर रुनुभयो साथमा म पनि रोएँ अदिति मैम रे नजिकीका थे कि मैं कति बेला उदी भन्न सेंद्रीय अब अर्थ पब्लिकेशन में आदेश सर को ठाव अदिति मैम ने लिन्दी यह क्षेत्र में वहाँ आदेश सर जी पोख्ता नएपा व्यक्तित्व र्यापार यो थी कि आदेश सरस न डरावने वहांसंग डांथे वहाँ को वरीपरी मन एकजना यो थे जोसंग वहाँ हर एक बांध्हुन्थ्यो मेरे सहमति बिना वहां के माहेक विनीत नहीं यो थी तैं जोसंग मैम सहजतापूर्वक रोप कुरा अतल अज भी मेरा अगाड़ी पढ़ हालना हिचकिचाऊँ थो अमस उत्तिक म अर्थपब्लिकेसनमा सम्पादक त छँदै थिएँ झन् सरको बिल वारिसनामाले त एक किसिमले मालिक नै बनाएको थियो मलाई अर्थमा अर्थ पब्लिकेसन अर्थ च्यानलको पचास प्रतिशत सेयर अदिति म्यामको नाउँमा 40% प्रतिशत मेरो नाममा र 10% प्रतिशत अतुलको नाममा गरेर छोड्नु भएको थियो सरले जसको मैले तीव्र विरोध गरेथेँ तर म्यामले सहस आँसुका साथ भन्नुभयो यसको मतलब तिमी आदिले सुम्पेको जिम्मेवारी बोक्न चाहेनौ मैले त्यसो कहाँ भनेर मैले हडबडाउँदै भने अनि के त यदि आदिको जिम्मेवारीलाई तिमी आफ्नो मान्छौ भने उसको सबै चिज तिम्रो हुन आउँछ जियाकान्त यो आदिको बिल होइन अन्तिम इच्छा हो अनि उसको अन्तिम इच्छाको अनादर गर्न कसरी सक्छौ तिमी यसैले कि तिमीलाई जन्म दिने कोप मेरो होइन यो हाम्रो गल्ती त होइन प्रकृतिले विधाताले हामीलाई निसन्तान बनाए पनि तिम्रो सामिप्यता तिम्रो सामिप्यतामा हामीले आफूलाई कहिल्यै निसन्तान मानेनौ अब तिमी नै भन आफ्नो सन्तानलाई आफ्नो उत्तराधिकारी बनाउनु आदिको गल्ती हो त त्यसपछि म केही बोल्न सकिनँ तर पनि किनकिन सरको त्यो निर्णयमा म साँच्चै खुसी हुन भने सकिनँ हामी जीवजानले अर्थको रेखदेखमा भिडिरह्यौँ साँच्चै भन्ने हो भने अब हाम्रो जीवनमा यो बाहेक अर्को केही छँदा पनि त थिएन आदेश सरबिना सबै निराश र खल्लो लाग्थ्यो तर पनि हामी उहाँले सुम्पेर जानुभएको जिम्मेवारी निभाउन कटिबद्ध थियौँ त्यसमाथि पनि सरको मृत्युले हामीलाई मूर्खताको हदसम्म निडर बनाइदिएको थियो जुन कुराको चर्चा अरू गर्न डराउँथे त्यसलाई हामी प्रमाणका साथ अर्थमा छापेर प्रसारण गरेर देखाइदिन्थ्यौँ हाम्रो यो निर्भिकता या मूर्खताले थुप्रै समस्या पनि निम्त्याउँथ्यो तर हामी डराउँथेनौँ डराउनु पनि किन अब हामीसँग बाँकी नै के थियो र गुमाउनको लागि रुटिन जस्तै जीवन अनि यो जीवनको एउटै मात्र उद्देश्य हामी दुवैको कि आदेश्वरको नाम र अर्थको प्रतिष्ठालाई आकाशको उचाइसम्म पुर्याउनु हाम्रो लागि सूर्य अस्थाय र उदाउनुको अर्थ थियो सरको दुःखद मृत्युभन्दा एक दिन अझै टाढा आउनु बस यस्तै उदासी र ऋत्तोपन बाँड्दै हामीले एक वर्ष बितायौँ सरको बर्खी पनि सकियो हामीले सर अब कहिले फर्कनुहुन्न भन्ने सत्यलाई अझै स्वीकार्न सकेका थिएनौँ मेम् त झन् हरेक क्षण उहाँकै बाटो कुरेर बसे चाहिँ लाग्थ्यो मलाई आफ्नो आत्मावलोकन गरेर हेर्दा साह्रै कठोर र पासा हिँड्दै पाउँथेँ म आफूलाई किनकि जैन आँखाबाट भएको थियो मैले उसलाई यसरी बिर्सिदिन सकेँ कि मलाई उससँग बाँडेका ती अनगिन्थ्य आत्मीय पलहरूले पनि कहिले रुवाउन सकेन सायद बा बित्नुभयो सुखद र आत्मीय पलहरू त मेरो स्मृतिमा छँदै थिएन उहाँसँगको तर म उहाँको गाली पिटाई तिरस्कार उपेक्षा र उहाँको दुःखद मृत्यु सम्झेर पनि कहिल्यै रोइन तर सरको मृत्युपछि कुनै दिन यस्तो बितेका थिएन कि म नरोएको हुँ बितेका वर्षहरूले मलाई सरमाथि निर्भर कति बेला बनाइदिएछ मैले थाहा नै पाइनँ अब त यस्तो लाग्थ्यो मलाई कि म अब अर्को कदम उठाउनै सक्दिनँ हरेक चिजसँग सरको याद जोडिएको थियो मेरो प्रगति खुशी प्रगतिसँग पाउनु पाउनुसँग अनि सायद जिउनुसँग पनि उहाँ बिना मेरो जिउनु नै यति कठिन भएको थियो कि म बाँच्नै चाहन्थिनँ कदम कदम मा उहाँको यादले यसरी थियो कि म असहाय डाको छोडेर रोइदिन्थेँ मलाई यही महसुस हुन्थ्यो कि सरसँगै मैले आफ्ना सबै चिज गुमाइदिएको थिएँ म्याम मलाई सम्झाउनुहुन्थ्यो तर ममा अब त्यो क्षमता नै थिएन सायद कि म सम्झन बुझ्न सकौँ अब बल्ल जाने थिएँ सायद मैले गुमाउनुको साँचो अर्थ त्यसैले मलाई जैन नहुनुले पनि रुवाउन थालेको थियो बाको मृत्युमा छर्न नसकेका आँसुहरू आज आँखाबाट छरिरहेथे उहाँको याद बनेर के कसैको साथ त्यति महत्त्वपूर्ण पनि हुनसक्छ र म आफूलाई सोधिरहन्थे त्यो दिन फोन गरेर प्रभाकरले मनिषा प्रसुति गृहमा भएको कुरा सुनायो मलाई थाहा थियो डाक्टरले मनिषालाई दिएको डेट आउन अझै एक महिना बाँकी नै थियो तर ऊ प्रसुति गृहमा थिए यो सुनेर मेरो आङ ढक्क फुल्यो म सारा काम छोडेर अस्पतालतिर दगोरेँ मनिषाको आँखाहरू बन्द थिएँ उसको अनुहारमा अनौठो आवा थियो सायद यो आमा बन्नुको गौरव थियो एउटा नयाँ जीवनलाई धरतीमा ल्याउन सकेको गौरव प्रभाकर र मनिषाको प्रथम सन्तानको रूपमा आज बिहान पाँच बजे छोरा जन्मिएको थियो मैले प्रभाकरलाई कराएँ पनि मलाई किन हिजै नभनेको भनेर तर उसकोले रातिको बाह्र बजे मलाई उठाउन नचाहने नचाहेको कुरा सुनाउँदै माफी माग्यो जे होस् म खुसी थिएँ बच्चा र सकुशल थिए मनिषा मैले सुस्तरी बोलाएँ उसले आँखा खोलेर मलाई हेरी अनि दङ्गा पर्दै भने दि तैँले हेरिस तैँले हेरिस मेरो छोरोलाई मैले उसको छछल्की रहेको खुसीमा आफ्नो खुसी मिसाउँदै भने हेर मनिषा तेरो छोरो ठ्याक्कै तजस्ती छ उसको आँखामा खुसीको आँसु आयो उसले विवोर हुँदै भने मैले कहिले कल्पना पनि गरेकी थिइनँ कि आमा बन्ने अनुभव यति सुखद हुन्छ मलाई भन्न मन लाग्यो मनिषा आमा बन्ने सबैको अनुभव सुखद हुँदैन कमसेकम मेरो अनुभव त सुखद थिएन आफूले नजन्माएको सन्तानहरूको आमा बन्नु परेको भयावह अनुभवले यसरी डराएकी छु कि आमा बनेर कहिल्यै खुसी हुन सक्ने छैन सायद तर मैले भन्न सकिनँ म केवल मुस्कुराएँ मात्र निकै बेर मनिषा भावना र खुसीमा बगिरहे मलाई उसको त्यो खुसी धमल्याउन मन त थिएन तर मैले भन्नु नै थियो त्यसैले हिचकिचाउँदै भने म मनिषा तँलाई याद छ आमाको बारेमा डाक्टरले भनेको कुन कुरा उसलाई मानव यादै थिएन मैले उसलाई याद दिलाउने कोसिस गर्दै भने यहीँ के कुनै नवजात शिशु छोराको रूपमा आमाको काखमा राखिदियो भने सायद उहाँ सामान्य स्थितिमा आउन सक्नुहुनेछ मनिषाको अनुहारको खुसी पुछियो उसको अनुहार को फेरि को रंग देखकर मैं अगाड़ी के हिम्मत करना सकिन दी तं के भान्सिस्ट भन् उसे गंभीर हूँ भनी मनीषा ती ती तोरा आमा को, को काख में दिन सक्सिस् आखिर मैं हिम्मत बटुलेर भगभग उठे बसी अनि आन्दोलित स्वरमा भने तैँले सोच्न पनि कसरी सकिस् कि म आफ्नो भर्खर जन्मिएको सन्तान एउटी पागलको काखमा सुम्पर्न सक्छु भनेर मनिषा ती पागल, पागल हाम्रै जन्मदात्री हाम्रै आँखा पनि हुन् यो सायद तैँले सम्झिन यो सबभन्दा मेरो स्वर नचाहँदा नचाहँदै पनि कठोर भयो आमा व्यङ्गपूर्ण भावले हाँस्यो आमा त ते केवल तेरो मात्र हो सायद किनकि यो सिङ्गो सृष्टिमा उहाँलाई केवल तँ याद छस् अनि त्यो कहिले नजन्मिएको छोरो हामी कहाँ छौँ उहाँको यादमा स्मृतिमा बात हुँदै हुनुहुन्थेन तर आमा हुँदाहुँदै पनि अनाथ थियौँ हामी आमा हुनुहुन्छ यो त कहिले महसुस भएन हामीलाई म मा... मनिषा मेरो स्वर थरथर आँखा सजल भो मध सोचे कि मैं उन्नीति स्नेह दिए कि कमी महसूस भाग उन्नी सराहक उमेर को भाईपा दीदी होना सदैं आमा बने रा जिम्मेवारी निभाने कोशिश करें अपना आवश्यकता होने उचना रहर का प्राथमिकता दिए मेरे भो को पेट ने मैं कहीं हाट घुटे काम करने प्रेरणा दिएन मत खाली उन्हीं को सुरक्षित भविष्यकेंगी मरीमेटी रहें तर पनि म आमा बन्न सकिन छु यो अहिले भर्खर कर मनिषाले कराई गराइदिए कति गलत थिएँ म कि सोच्थेँ मैले उनीहरूको आमाको ठाउँ लिएको थिएँ तर त्यसको लागि त कोख नै चिर्नुपर्छ सायद तर फेरि जुन धारणा मनिषाको जन्म दिने आमाप्रति थियो त्यसले कुन इज्जत दिन्थ्यो र आमा हुनलाई त के आमा हुनुको मर्यादा कहीँ छँदै थिएन अब सृष्टिमा यदि यस्तै हो भने मनिषा किन यति गौरवान्वित भइरहेकी थिए एउटा सन्तानलाई जन्म दिएर मैले बुझ्न सकिनँ त्यसमाथि पनि प्रभाकरको परिवारसँग के भन्ने मनिषा भन्दै थिए आफ्नो परिवारमा जन्मिएको पहिलो सन्तानलाई अरूको काखमा सुम्पन्न कहाँ मान्छन् उनीहरू त्यो पनि एउटा पागलको काखमा जब मनै भने अरूको त कुरै छोड कसले सक्छ भर्खरै जन्मिएको सन्तानलाई अरूको काखमा सुम्पन्न को हुन्छ त्यत्रो ठुलो मुटु भएको मत सकती ना? चाहे फिर तो आमा हो या अरुण को ही मेरे कुरा छोड़ तय कि करतीस तक जवाब को लगी मैं एक सैकेंड सोच्छन मैं उसको आंखा में हेरे दृढ़ स्वर में दिन, दिन तिमी सबैको लालन पालन को जिम्मेवारी मुक्त भार बिहे सकें संतान को रूप में छोरा नहीं जन्मा सकें मवश्य यहीं अनि मलाई विश्वास छ जुन कोखले हामीहरूलाई जन्माउन सक्यो जुन काखको स्नेहले हामीहरूलाई मान्छे बनाउन सक्यो त्यो त्योभन्दा सुरक्षित कोख मेरो सन्तानको लागि हुने पनि छैन चाहे फेरि त्यो काख एउटी पाकल कुनै किन नहोस् भन्न खोजी तर मैले हात उठाएर उसलाई रोक्दै भने मनिषा यदि मेरो त्यो सन्तानले मेरो जन्मदात्रीलाई उनको पागलपनबाट होस् ल्याउन सक्छ भने त्योभन्दा धेरै अरू के चाहन सक्छु म आमा हुने अनुभव पनि बटुल्नु छैन मलाई किनकि त्यो त म चौध पन्ध्र वर्षकै उमेरदेखि बटुलिरहेकी छु भर्खर जन्मेकी जानु र म सरहका तिमीहरूलाई एउटी आमा भएर नै हुर्काएँ मैले कमसेकम कोसिस गरेँ चाहे तिमीहरू नमान तर मेरो सत्य यहीँ थियो कि जन्म दिँदाको पीडा नसए पनि समयले आमा हुनुको पीडा र बाध्यताको अनुभव मलाई धेरै पहिलेदेखि गराइरहेको छ जुन तैँले गर्नै बाँकी छ किनकि मेरो सोचाइमा जन्म दिएर मात्र कोही सम्पूर्ण रूपमा आमा बन्न सक्दैनन् यसको लागि त अझै थुप्रै परीक्षाबाट गुज्रिनुपर्छ थुप्रै पीडा झेल्नुपर्छ त्यसैले म अझै तेरो आमा हुनुको खुसी व्यक्त गरेर तँलाई बधाई दिन सक्दिनँ मनिषा मैले त तँलाई मैले सोचेको चाहेको जस्तो संस्कार दिन सकिनँ सायद किनकि की। तैँले सोचे जस्तै मैले तिमीहरूलाई महुनुको महत्वबोध गराउन सकिनँ त्यसैले त तैँले महुँदाहुँदै पागल नै सही आमा हुँदाहुँदै आफूलाई अनाथ भनिस् दे कुनै दिन तैले आफूले जन्म दिएको सन्तानलाई प्रभाकरको जस्तो तेरो जस्तो होइन संस्कार दिएर हुर्काउन सकिस् भने म साँच्चै खुसी हुनेछु त आमा बनेको खुसीमा रहेको कुरा मेरो म त्यही गर्नेछु जुन कुनै मनिषा कुनै मिताले गर्न सक्दैनन् अनि सायद यो तिमीहरू जस्ता स्वार्थी र कृतज्ञहरूको जिम्मेवारी र रेकेको बोझभन्दा कष्टकर पनि हुने छैन मेरो लागि ऊ स्तब्द मलाई हेरिरहे मैले यति कडा शब्द कहिले प्रयोग गरेको थिइनँ उनीहरूसँग कुरा गर्दा आज पनि म चाहन्नथेँ यो शब भन्न तर मनिषाका शब्दहरूले नै मलाई बाध्य गरायो तथापि मलाई एकदमै अफसोस थियो कि मनिषाको जिन्दगीको यति महत्त्वपूर्ण दिनमा मैले मनिषासँग त्यो शब भन्नु पर्यो म उठेर ऊतिर हेर्दै नहेरी अघि बढेँ ठोकामा पुगेर म टक्क अडिएँ अनि मनिषातिर फर्केर हेर्दै भने अनि जुन तैले आमाले मलाई मात्रै याद राखेको कुरा अहिले गरिस् त्यसको लागि म केवल यही भन्न सक्छु कि त्यति नै तँलाई इच्छा छ आमाको बौलाएको मस्तिष्कमा याद बनेर रहने भने एकै क्षण केवल एकै क्षणको लागि मनिषाबाट जिया बन्ने कोसिस गरी सायद तँ पनि आमालाई याद आउन सक्छस् मनिषा कसैको यादमा अटाउनलाई आफ्नो स्वार्थ बाहिरै छोडेको हुनुपर्छ मनिषा मानिसले किनकि की स्वार्थ र सुख स्मृति एकै ठाउँमा अटाउन सक्दैन म बाहिर निस्किएँ त्यो दिन मनिषाको कुरा सुनेर मेरो मन त्यसरी भाँडियो कि मेरो सारा सम्बन्धप्रतिको आस्था मेटियो केको लागि मैले त्यत्रो सङ्घर्ष गरेँ आफ्नो एउटा ज्यानको लागि त मलाई केही गर्नु नै थिएन म त त्यहीँ रानी हेमा आन्टीको होटलको काम सघाइदिएर पनि जीविका गर्न सक्थेँ तर मैले कहिले आफ्नो बारेमा सोचिनँ तर लाग्छ मेरो वरिपरिका मेरा आफ्नाहरूले आफ्नो बाइकहरू कसैको बारेमा कहिले सोचेनन् मैले जहिले पनि म भन्दा त्यो म भित्रको मेरो पूरा परिवार अटाइरह्यो तर आज मेरो बहिनीको मभित्र म त के जन्मदिने आमा पनि हुनुहुन्थेन जसले कि उनीहरूलाई यो धरतीमा आउने मान्छे भएर चिनिने अधिकार दिनुभएको थियो के यति धेरै स्वार्थी पनि हुन सक्छन् मानिसहरू कि यति नै साँगुरो हुन्छ त सम्बन्धको परिभाषा फेरि किन मान्छेहरू घर परिवार र आफन्तहरूको काममा कामना गर्छन् त्यति बेला मेरो मनले यही चाह्यो कि म भर्खरै बिहे गरौँ बच्चा जन्माउँ र आमाको काखमा लगेर रा, राखेर रा, मनिष्याको प्रश्नको उत्तर दिउँ जनक जनक जनक जनक प्रीत के तर फेरि लाग्यो केको लागि के औचित्य थियो यो सपको आमा ठिक हुनुहुन्छ हुनुहुन्न योसँग कसैलाई सरोकार नै थिएन सायद खालि मनै यस्तै थिएँ कि जसलाई आमासँग मात्र होइन मसँग जोडिएका हरेक चिजसँग सरोकार थियो बाको आखिरी क्षणमा मप्रति प्रति जोडिएको हातहरूको मान राख्ने उहाँको मप्रतिको विश्वासको जगेर्ना गर्ने कोसिस कोसिसमै मैले त आफ्नो हुनुलाई नै बिर्सिदिएको थिएँ सायद त्यसैले त पछाडि छोडेर आएका ती अभोध पलहरूले पनि कहिले यो मुटु धड्काउन सकेन आँखामा आँसु ल्याउन सकेन जिम्मेवारी निभाउने जिम्मेवार भएर देखाउने धुनमा पछाडि छुटेका तिता मिठाई स्मृतिलाई कहिल्यै मनमा बस्न दिइनँ मैले तर आज मेरो जिम्मेवारीले मलाई यति रित्तो यति एक्लो बनाइदिएको छ कि डर लाग्न थालेको छ पछाडिकोलाई स्वेच्छाले छोडेर आएँ अगाडिको भएकोलाई थाम्ने सम्हाल्ने प्रयासमा तर लाग्छ केवल सम्हालेको मात्रै थिएँ थामेको मात्र थिएँ जोडिएको थिइनँ त्यसैले नै यति एक्लो थिएँ म हुन त जैनको साथ छुटेदेखि मैले आफूलाई सधैँ एक्लो महसुस गरेँ तर आज त लागिरहेको थियो कि सारा संसार नै रित्तो भएको छ मानौ कि मभित्रको मा एक्लुपन पोखिएर छरिएको छ जहाँ तहीँ जताततै त्यसपछि म फेरि फर्केर अस्पताल गइनँ मिता मानिखाना लिएर जान्थेँ हेमा आन्टी जानुहुन्थ्यो तर मेरो अस्पताल जान उठेका कदमहरूलाई मनिषाका शब्दहरूले सधैँ पछाडि धकेल्दथ्यो यहाँसम्म कि मनिषाको छोराको निवारणको दिन पनि सारा सामानहरू बच्चाको आमा बाबुको र घरको अरू सदस्यहरूको लागि पनि ती सामानहरूको साथमा मिता माने जानु र हेमा आन्टीलाई पठाएर म कार्यालय गएँ अतिथि मेयमले कराउनु भयो आजको दिन पनि किन काममा आएको भनेर तर म केही नबोली अर्थोकै भनेर टारिरहेँ तर मेरो नजानुले प्रभाकरले मानव सबै बुझ्यो त्यसैले कार्यालयमै आएर जान अन्जनमा आफ्नो अनि मनिषाको तर्फबाट भएको गल्तीहरूको लागि माफी मागेर खर आउन आग्रह गर्यो मैले उसको आग्रह टार्न सकिनँ अतिथि म्याम र म केही बेरको लागि प्रभाकरको घर पुग्यौँ तर म यही प्रयत्न गरिरहेँ कि सामना गर्न नपरोस् त्यसपछि म सामान्य हुनै सकिनँ यहाँसम्म कि म मा मानी हेमा आन्टी र जानुसँग पनि सही व्यवहार गर्न सकिनँ मिताको त कुरै छोड्यौँ यो लग्त कि मेरो मुटु चिरी दुई भाग में विभाजित भाग जुन कहीं जोड़ सकते अब एकजना आमा को छेव में मलि शांत रहन्थे कि बाकी मेरो मन कहीं थीर होन्थेन हेमान्टी सोधि सोधि थाकिसक्नु भएको थियो कि लड़की बात के की हो किन खुलेर भन्दैनस् भनेर तर खुल्न त के मेरो बोल्ने इच्छासम्म हुन्थेन कसैसँग यस्तै किचपिचको बेला प्रभाकरले मसँग भेटेर बिना कुनै प्रसङ्ग हिचकिचाउँदै भन्यो डेज्यो मेरो विचारमा मिताको विवाह मिताको विवाह मैले उसको कुरा पुरै नसुने विरोधपूर्ण स्वरमा भने तर उसको त पढाइ पनि पुरा भएको छैन यसरी अचानक म त कमसेकम ग्रेजुएसन सकेर मात्र उसको विवाह होस् भन्ने चाहन्छु म उसको ग्रेजुएसन सकिन त एक डेढ वर्ष अझै बाँकी छ देज्यू कहीँ त्यस बेलासम्म धेरै ढिलो भइसक्ने त होइन प्रभाकरले हिचकिचाउँदै भन्यो के भन्न चाहनुहुन्छ तपाईँ उसको स्वरको हिचकिचाहोट महसुस गरेर मैले सचेत हुँदै सोधेँ स्पष्ट भन्नुहोस् प्लिज दाजु भन्न त चाहन्थिनँ म तर फेरि यहीँ डरले भन्न बाध्य भएको छु कि अहिले नभन्दा कहीँ धेरै ढिलो हुने त होइन मिता मिताको छाटकाँट एकदिन मैले क्यान्टिन रेस्टुरेन्टबाट निस्कन्दै गरेको भेटेको थिएँ पछि सम्झाएँ पछि सम्झाएँ भने कि यसरी कसैसँग अब अब म के भनौँ तर सम्झनुको साँटो उता झन् दुईपटक त मेरो चिनेको मान्छेले डिस्कुमा देखेको भन्दै दे थियो डिस्कोमा मैले हाहाकारपूर्ण स्वरमा भने मिता डिस्कोमा होइन होला तपाईले चिनेको मान्छेले अरू नै कसैलाई दिजु दिजु प्लिज प्रभाकरले कोमल स्वरमा भन्यो हजुर शान्त हुनुहोस् मलाई थाहा छ यो सब सुनेर हजुरलाई कस्तो लागिरहेको छ तर सत्य यही हो त्यो मान्छेले हजुरलाई मात्र होइन पुरा परिवारलाई राम्ररी चिन्छ हजुरको सम्मान गर्छ त्यसैले नै उसले मलाई मितालाई सम्झाउन भन्यो तर मिता मैले भनेर सम्झिन्छन् जस्तो लागेन त्यसैले आदरणीय श्रोताहरू तपाईँहरूले तिन्जेलसम्म सुन्नुभएको वाचन साहित्यकार सानु शर्माको उपन्यास अर्थको चौधौं श्रृंखलाको वाचन थियो कार्यक्रम स्पर्शको पन्ध्रौं श्रृंखलामा अर्थको बाँकी अंशको वाचन लिएर उपस्थित तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ